प्रभावारी स्वास्थ्य सेवा को लगी रतनगर अस्पताल प्राली रतनगर मेन रोड चाणी चोक चितवन अहिले को चार बजे अपराह्न को चार बजे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 सम्पर्क रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस र्पण एक सय चार थप्लो पाँच मेगा इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो भरि के सुनिरहनु भएको अपराजी अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा एकीकृत नेकपा के पुराने ऐन का आधार चुनाव होने दावी गरेको कार्य कोटेश्वर में पत्रकार सम्मेलन करे एकीकृत माओवादी प्रवक्ता अपनी साफ चुनावी अध्यादेश संबंधी सुचाव दिन गठित कार्यदल ने पुराना ऐन को व्यवस्था में सहमति करने दावी चौसठी साल को दुई हजार चौसठी सालको व्यवस्था अनुसार चुनाव हुनुपर्ने भन्दै सापकोटाले थ्रेचोल हुनुपर्ने भन्नेहरूले चुनाव नचाहेको आरोप लगाउनु भएको छ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले प्रधान राजीनामा दिन नहुने भन्दै राजीनामा माग्नेहरू चुनावी विरोधी भएको टिप्पणी सापकोटाले गर्नु भएको छ चुनावको विरोध गरिरहेकाहरू चुनावमा आउनुको विकल्प नभएको भन्दै उहाँले उनीहरू चुनावमा नआए पनि चुनाव नरोकिने बताउनु भएको छ सापकोटाले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल थालेको पनि जानकारी दिनुभएको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीको विभाजन भ्रम मात्र हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ नेपाली कंग्रेसको लम्चुङ काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा गरेको काठमाडौँमा पौडेलले एकीकृत माओवादी र नेकपा माओवादीको पछिल्लो गतिविधि फोटको नाममा जनता झुक्काउने खेल भएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको हो संविधानसभा चुनावका लागि भूमिका खेल्ने वैद्य नेतृत्वको नेकपा माओवादीले निर्वाचनका लागि दल दर्ता नगराएर जनतामा भ्रम सिर्जना गरेको पौडेलको भनाइ छ उपसभापति पौडेलले विभिन्न बहानामा माओवादीले लोकतन्त्रलाई खण्डित र कमजोर पार्ने षड्यन्त्र गरिएको समेत दावी गर्नु भएको छ फरक प्रसङ्गमा उपसभापति पौडेलले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्षीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिन नपर्ने बताउनु भएको छ दलहरू बेच भएको सहमतिको आधारमा नै प्रधान न्यायाधीशलाई मन्त्री परिषदको अध्यक्ष बनाइएको भन्दै रेग्मीले मन्त्री परिषद अध्यक्षबाट राजीनामा दिन नपर्ने पौडेलको भनाइ छ हिन्दू राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले आजदेखि हस्ताक्षर अभियान सुरु गरेको छ राजधानीको नयाँ बानश्वरमा हस्ताक्षर अभियान सुरु गर्दै राप्रपा नेपालले हिन्दू राष्ट्र कायम गर्नुपर्ने र राष्ट्रिय अस्तित्व जोगाउन भन्दै अभियानको शुभारम्भ गरेको जनाएको छ सनातन धर्म सापेक्ष हिन्दू का राष्ट्र कायम नगरेसम्म मुलुकमा स्थायित्व नहुने भन्दै अभियानलाई देशभर विस्तार गर्ने समेत राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर ग्रोङले जानकारी दिनुभयो ग्यास किन्नेहरूले एलपी ग्यास उद्योग संघले गरेका मागमा पूर्ण सहमति जनाउन नसक्ने प्रश्न पारेका छन् उनीहरूले कतिपय माग जहाइज भए पनि कतिपय माग र आन्दोलनका कार्यक्रममा जनता र विक्रेतालाई असर पर्ने खालका भएकाले सहमति जनाउन नसकिएको बताएका हुन् ग्यास विक्रेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले एक चरणमा छलफल भएको र केही विषयमा सहमति भए पनि उनीहरूको आन्दोलन जनपक्ष नभएकाले आफूले सहमति जनाउन नसकेको बताउनु भएको छ आज चितवनमा नेपाल ग्यास विक्रेता ग्यास आलोचना गरेका थिए, अहिले विक्रेताहरूले यसलाई अभियानको रूपमा लैजानु पर्नेमा जोड दिनु भएको छ अमेरिका र जर्मनियाले सिरियालाई कुनै पनि हतियार उपलब्ध नगराउन रसिया समक्ष आग्रह गरेका छन् अमेरिकी विदेश मन्त्री जोन केरीले रसियाले सिरियालाई हतियार उपलब्ध नगराए नकारात्मक असर पर्ने भन्दै त्यसो नगरी इजरायलको सुरक्षामा समेत खतरा उत्पन्न हुने बताउनु भएको छ उता जर्मनी विदेश मन्त्री गुइडो बेस्टरोबेलले हतियार उपलब्ध गराएर सिरियामा आउन सक्ने शान्तिलाई नबिथल्न र समक्ष आग्रह गर्नुभएको बिबिसी अनलाइनले उल्लेख गरेको छ वेस्टर्नवेलले सिरियाली राष्ट्रपति बसर बेज तिन सय एयर मिसाइल सिरियामा भित्राउने सहमति भएपछि जर्मनी र अमेरिकाले कडा रूपमा विरोध जनाएका थिए र विश्व फुटबलको नियमकानी निकाय फिफीको एक सय नौ वर्ष इतिहासमा पहिलो पटक कार्यकारणी समितिमा महिला सदस्य चुनिएका छन् बुरुन्डिकी फुटबल सङ्घका अध्यक्ष समेत रहेकी छयालिस वर्षिया लिडिया सेकिरा सिफिफा कार्यकारिणी समिति सदस्यमा चुनिएकी हुन् फिफा कङ्ग्रेसमा भएको मतदानमा उनले अस्ट्रेलियाका मया र टर्किस एन्ड क्याज आइसल्यान्डकी सोनिया पनि पछि दुई दुई एस तिन भोटमा सेकेराले पन्चानब्बे मत पाएकी थिइन् उनी गत वर्ष कार्यकारिणी समितिको कोअपडेट सदस्य बन्ने पहिलो महिला समेत हुन् उनी 2004 हजार चारदेखि बुरुन्डीमा फुटबल सङ्घको प्रमुख छिन् दुई हजार आठ र दुई हजार बाह्रको ओलम्पिक फुटबल टुर्नामेन्टका लागि फिफाको आयोजक समितिका सदस्य रहेकी सेकेरा फिफाको आन्तरिक भ्रष्टाचार निवारणका लागि दुई हजार बनेको स्वतन्त्र समितिमा समेत छिन् हवस् त अपरान्ह चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार